नमस्कार प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईकै लोक भाकाको मित्र अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्ज सुनिरहनु भएको छ र कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन वसाईमा हामी जुटिरहेका छौ कार्यक्रम श्रृंखला ला हरेक दिन सां सात बजे करीब साढ़े सात बजेसम को समय में उपस्थित होने गदौ समय में तौन्य छपन्न पांच त्रिसठी तीन सय बत्तीस अच्छी शून्य छपन्न पांच त्रिसठी तीन सय तेतीस दुईटा नंबर मार्फत स्वागत करने कदौक आई सक हमी अगाड़ी बढ़ाने भाकत तफ प्रियजन घर परिवार संपर्ण को समझना अगाड़ी बढ़ा सकूँ दिन भर थकान को महसुस सा। प्रहरमा दूर रिवला कोई मित्र मित्र उदेश्यमस्कार परिसरमा बस्नु अनि बिन्दा बुझ्नु लागि अनि साथीहरू करुणा अनि दिपी ज्योति अनि कमला अनि अर्जिता अनि विशेष गरी सपना जी भएको ठाउसम्म आइपुगेन अर्का मित्र फेरि पनि आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ यति बेला हजुर नमस्कार तपाईँको आवाज मैले सुन्न पाइनँ माफी चाहन्छु यसको लागि मकवानपुरबाट आउनु भएको थियो मित्र तर उहाँको आवाज सुन्न सकिनँ टेलिफोन सम्पर्कमा गडबडी भएको कारणले होला अथवा पानी परिरहेको छ यतातिर त्यो कारणले पनि केही डिस्टर्ब हुन सक्छ कोही मित्र पनि हुनुहुन्छ हजुर आजको दिन कसरी बित्यो अनुजीको आजको दिन नी, नी। के गरेर बस बित्नी बसनी त्यति के बसेरै सिद्धि हुन्छ कस कसलाई समझेन यी सेडमा हजुरलाई धन्यवाद अनि त टेक्निसनर टेक्निसन भने त हजुरका लागि अनि मेरो साथीहरुलाई अनि मेरो दिदीलाई अनि मलाई चिनेन छिने सम्पुनाले अनुजी आइरन होलान् अहिले पनि छुटिन्छ नमस्कार सिमल टाढीबाट अन्जु आउनु भएको थियो सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ भन्दै सरत्यो तपाईँको आजको दिन घरतिरै बसी बस राज बितेछानी परिरहेको हजुर सुदर्शन मल्ल समीर मल्ल गणेश राज मल्ल सहदेव सिंह थोर दाई मलाई गणेश खाएन भने तिमी सम्पूर्ण साथीहरू सानो चाहन्छ ल अनि अर्पण एसएम होल युनिट परिवार हुन्छ धन्यवाद छ गणेशजी आइरहनुहोला आउनु भएको थियो गणेश खर मकवानपुरबाट र सम्पर्कको लागि सम्झना अगाडि बढाउनु भयो यति भने भाका गाड़ी बढाउने बेला भएको छ यो भाका सुन्छौँ त्यसपछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित हुनेछ बनको काफल बनकै चारीलाई तिम्रो माया दुई दिनको भए मेरो माया जुनी भारीलाई निकै सुमधुर भाका यहाँनिर रा राख्यौं कार्यक्रमको यो क्रममा रहेर तपाई यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान कायम गर्न सफल रेडियो रेडियो अर्पण एक सय चार फुटलो भएको छ र यो पसाईमा कार्यक्रम अर्पण शुभ साँझको समय हो छपन्न पांच त्रिसठी तीन सौ बत्तीस शून्य छपन्न पांच त्रिश्ठी तीन सौ तेतीस नंबर मार्फत कारोराकिम ठीक सुनाई दिदीलाई अनि मेरो भाइ टाङ्का रात राम अनि बुवाको लागि अनि मलाई नमस्कार. भएको छ भन् हजुर नमस्कारबाट सर निकै लामो समय पो कुराकानी गराउनु भएको पनि होइन पदमपुरतिर पनि पानी परिरहेकै छ सरजी अलिकति आवाज काटी काटी आइरहेको छ है हुन्छ ककसलाई सम्झने सम्झना अगाडि बढाइहाल्नु है। नमस्कार, नमस्कार। सरु अधिकारी मित्र सुना हामी पनि बाबाले हजुरले हाम्रो पनि एकदमै ठीक छ मिसारजी कस कसलाई समजन आजको कार्यक्रममा छ सरको हजुरलाई धन्यवाद स्वागत छ हजुरहरू दाबारो वीर बहादुर सादा बस्छि त कुन नाम भन्नु नि मैले छ नाम रमेश ताता हरेक वसना अनिल श्याम सुताप गायत्री रिता पार्वती सुनिता किसपाørnिला हुन्छ अमित शाहजी आइदिनु होला अहिले पनि छुट्टिन्छु नमस्कार आउनु भएको थियो कुराकोबाट अमित शाह सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो यति बेला भाका अगाडि बढाउने बेला भएको छ यो भाका सुन्छौँ त्यसपछि फेरि पनि तपाईँसँग कुराकानी गर्नका लागि उपस्थित हो भा भाई ये तम थे धाइना पानी पैगुनी को मन भेटे पाइना लालू पे फूल छा रुख मत थे सारे को मन छा मुख मत लालू पे फूल छा रुख मत थे सारे को मन छा मुख मत लालु पाते फुल छैन रुख मात्रै थिए गोरेको मन छैन मुख मात्रै लालुपाते फुल छैन रुख मात्रै थिए गोरेको मन छैन मुख मात्रै पोत पारिका निक्क पार पारे लोलो पोत पारिका न चिक्क पार पारे निंदो दिन पैले पानी पाखा साते फूल छाइना रुख मत गो साइना मुख मत लालू पते फूल छाइना रुख माते कुमा फूल छैन रुख मात्रै बिचारीको मन छैन मुख मात्रै मिलननामा नीति कपूरको आवाज त्यतिबेला हामीले अगाडि बढायौ कार्यक्रमपर शुभसात्को यो सन्ध्याकालिन बसेइमा रहेका सौर्यबाईको दिनभरको थकान मेट्नका लागि कार्यक्रमपर शुभसात्को वसाइले लिएर हामी उपस्थित हुने गर्दछौं त्यतिबेला कुइन मित्र हुनुहुन्छ भन्ने इशारा वहाँसँग कुराकानी गरौ हजुर नमस्कार हजुर नमस्कार नमस्कार दादा कहाँबाट कबोलले हुनुहुन्छ म खुरखुरी बाटा रेखातेपा रेखा रेखा जी मा, हो दा दा। मा रेखा जी हो दा दा। मेरो घर परिवारलाई मेरो साथीहरूमा करुणा आफ्नैहरूलाई सुनाउन चाहन्छु र मेरो बुवालाई र कटारमा बस्ने अङ्कल बाङ खुर्खुरी सम्पूर्ण साथीहरूको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इच्छा यहाँनिर उहाँसँग कुराकानी गरौ अबको क्रममा हजुर नमस्कार को बोल्दै हुनुहुन्छ कुमारजी भावुक हुनुहुन्छ तर सम्पर्कबाट टाढिसक्नुभयो कुमारजी सायद नेपाल टेलिकमको गडबडी हुनुपर्छ कुमारजीसँग एकदमै कुराकानी गर्न मजा होला जस्तो लागिरहेको थियो तर ट्याक्कै सम्पर्क काटियो क्या सैंटी-लामा राम्रै आइरहेछ होइन जी? आ, ते, ते दा था था था। के फरक नमस्कार दादा सोनीमा दिदी आमा अनि काकाहरू हुनुहुन्छ अनि अनि भाइहरूलाई सम्पूर्ण साथीहरूलाई सम्झना राखेर एकजना खाएको छैन बाटुलीजी ुआको लागि मेरो भाइ सन्तोष अनि बहिनी सुमित्रा अनि मेरो सुकिनाको लागि अनि बाटो नम्पूर्ण नजि हुन्छ बाटुलीजी आइरन नमस्कार बाटुली लामा काठमाडौँबाट आउनुभयो आजको कार्यक्रममा आउनु भएको थियो सपना चेपाङ कोराकबाट सिमल टाँडीबाट अन्जु मकवानपुरबाट गणेश खाँड कोराकबाट सरिता सरू अधिकारी पदमपुरबाट कोराकबाट अमिसा खुर्खेबाट रेखा चेपाङ कोराकबाट कुमार लामा कोराक साथबाट शान्ति लामा त्यस्तै काठमाडौँबाट बाटुली लामा आउनुभएको थियो जति पनि साथीहरू कार्यक्रममा आउनुभयो भने आउने प्रयास गर्नुभयो तपाईँहरू सुपूर्णलाई धेरै धेरै धन्यवाद भोलि फेरि कार्यक्रमहरूबाट शुभ साँझ गरेको बसैमा तपाईँ हाम्रो भेट हुनेछन्जरसम्म प्रविधिबाट साथ दिने आत्मीय मित्र विष्णुलाई धेरै धेरै धन्यवाद तपाईँकै लोक मित्र ला आचार्य पनि बिदा हुन्छ नमस्कार ए, दिनै मतै पनि कसलाई गर्नु पनि होला पा आर पाँ एक्स